इस अर्पण स्थानीय समाचार को साथ में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 पन्न घड़ेरी खरीद करी ठुक्का गोपाल पौड़े रत्न मोबाइल अंठानब्बे प्रेम हिमाली चैनपुर मोबाइल अंठानब्बे चार त्रिपन्न अड़सठी शून्ना पचहत्तर र दीपक बस्नेत चैनपुर मोबाइल अंठानब्बे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 प्लस टू गर्न पाइने साथै एवं हुने पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरा ठुलो जर्मनी एकै साथ रङ्गिन छ एक मात्र छापा अरगपुर दवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य र्पण एक सय चार थप्लो पाँच समय गासँगै इन्टरनेट अनलाइनमा संसारभरि केही शासन रहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सुजिता हल सरकारले बढाएको अठार प्रतिशत भत्ता उपलब्ध नभएपछि आन्दोलित राहत शिक्षकहरूले आज पनि पाँच घन्टा जिल्ला शिक्षा कार्यमा धरना दिएका छन् चितवनमा चार सय राहत शिक्षक रहेका छन् नेपाल राहत शिक्षक केन्द्रीय सङ्घर्ष समितिले शिक्षा मन्त्रालयका सहसचिवको नेतृत्वमा भएको चारवती माघ असारमा शान्तसम्म पनि कार्यान्वयन नभएपछि आन्दोलन कार्यक्रम गरेपछि अध्यक्ष सागर अधिकारीमा बसेपछि विद्यालयको पठन पाठनमा अवरोध नगरेको राहत दरबन्दीमा शिक्षक कार्यरत शिक्षकहरूलाई नेपाल सरकारले घोषणा गरेको दुर्गममा जिल्लाहरूमा दुर्गम भत्ता स्थानीय भत्ता उपलब्ध गराउनुपर्ने शिक्षा ऐन तथा शिक्षक सेवा आयोगको नियमावली संशोधन गरी शिक्षक शब्दको परिभाषामा राहत अनुदान शिक्षकलाई समेटेर परिभाषित गरिनुपर्ने शिक्षक सेवा आयोगले गर्ने अगावी शिक्षक सेवा आयोगको नियमावलीमान्तर्वार्तामा दिइने अनुभव बापतको अङ्क अस्थायी शिक्षकको साथसाथै रात अनुदान कोठाको कु शिक्षकलाई उपलब्ध गराउन माग गर्दै आन्दोलित बनेका छन् अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा पशुमा कृत्रिम गर्भधान गराउने कृषकहरूको संख्यामा वृद्धि भएको छ जिल्ला पशु सेवाकाले चितवनका अनुसार आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा बत्तीस हजार पशुमा कृत्रिम गर्भधान गराइएकोमा यस वर्षमा छत्तिस पशुमा कृत्रिम गर्भधान गराइएको छ जुन तथ्याङ्क अघिल्लो आर्थिक वर्षको तुलनामा चार हजार बढी हो कृषकहरूलाई बहर पाल्ने समस्या नहुने उन्नत जातका पशु उत्पादन हुने र दुध उत्पादनमा वृद्धि हुने भएपछि कृषकहरू पशुमा कृत्रिम गर्दैन कार्यालयका प्रमुख रामकुमार कार्कीका अनुसार अहिलेको आर्थिक मसान्त पशुमा कृत्रिम गर्भधार गराउने कृषकहरूको संख्यामा वृद्धि हुनेछ दुग्ध उत्पादनलाई लक्षित गर्दै सञ्चालन गरिएको यस अभियान सञ्चालन जिल्ला दैनिक एक लाख पचपन्न हजार लिटर दुध उत्पादन हुँदै आएकोमा अभियान शुरू भएपछि दुई लाख चालिस हजार लिटर दुध उत्पादन हुने गरेको पशु सेवा कार्य चितवनका प्रमुख कार्कीले बताउनु भयो चितवनको माडीमा फेरि पनि हात्ती आतङ्क सुरु भएको छ गई राति दुई बजे चितवन राष्ट्रिय नै खुन्सोबाट आएको हात्तीले गर्दी गाविस कमिलियामा सुखबहादुर श्रेष्ठ र हुमबहादुर परिवारको घर भत्काएर नखाइदिएको छ राती हात्ती आएपछि घरमा रहेका मानिस भने भागेर च्यान बचाएको स्थानीय भीमबहादुर विकले जानकारी दिनुभयो माडीमा जङ्गली जनावरले समय समयमा क्षति गर्दै आएको छ चितवनमा पानी परेसँगै डेङ्गु संक्रमण पनि बढेको छ विक्रमसम्म दुई हजार देखिएको डेङ्गु संक्रमण जेठमा चौध सनामा देखिएको जिल्ला जन स्वास्थ्यकारले चितवनका किटन नियन्त्रक निरीक्षक राम केसीले जानकार दिनुभयो यो अवसरमा पनि संक्रमण देखिएको तर सबै क्षेत्रको तथ्याङ्क आइ नसकेको उहाँले बताउनु भयो संक्रमण बढेपछि जन स्वास्थ्य यही अवसारको चौबिस गतिबाट दिन, दिन जिल्लाका दुई नगरपालिकामा घर पोकेर डेङ्गु सार्ने लामखुट्टे नष्ट गर्ने अभियान शुरू गर्न लागेको केसीले बताउनुभयो चितवनमा गएको सानबाट जेठसम्म सन्ताउन्न जनामा डेङ्गु रोग लागेको पाइएको छ जसमा चौसठी पुरुष रहेका माघ फागुन र सहितमा संक्रमण सुन्ने रहे पनि पानी परेसँगै संक्रमण फैलिएकाले घर अरपर साना ठुला भाँडामा पानी जमेको भए फाल्न रा सफा राख्न जनस्वास्थ्य कार्य चितवनका प्रमुख केसे गोधारले सबैमा आग्रह गर्नु भएको छ डेङ्गु सानै लामखुट्टीले यस्तै जमेको पानीमा फुलो पानी, फुल पानी र बच्चा हुर्काउने भएकाले सचेत हुन चिकित्सकलाई चिकित्सकले आग्रह गरेका छन् दुई हजार सडसठी अडसठीमा डेङ्गुको महामारी भएको थियो उक्त समयमा सात सय संक्रमण भएको थियो तीमध्ये पाँचजनाको मृत्यु समेत भएको थियो यस्तै विक्रमसम्म दुई हजार अडसठी उनासत्तरीमा अडसठी र विक्रमसम्म उनासत्तरी सत्तरीमा बाहन्न जनालाई डेङ्गु लागेको थियो तर अहिले दुई हजार सत्तरी र भने संक्रमण फेरि संक्रमण बढेर असारको रिपोर्ट नआउँदै तिन सय सन्ताउन्न पुगेको छ जनस्वास्थ्य कार्डले डेङ्गु सार्ने लामखुटेर लार्वा तथा पिउपा खोेर नष्ट गर्न अितवनका महिला स्वयंसेवीलाई प्रशिक्षण दिन थालेको छ भरतपुर रत्नगर नगरपालिका तिन सय पचास स्वयंसेवकलाई प्रशिक्षण दिएर अभियानमा खटाउने तयारी गरेको जनाएको छ एडिस एजेप्टाई नामको संक्रमित पोथी लामखुट्टीले टोकीमा डेङ्गु लाग्ने गर्दछ बचतकर्ताको लाखौ रकम ठगी गरेको आरोप लागेको नल प्रासीको जनजागृ बहुमुखी सहकारी संस्था लिमिटेड प्रासीले बचतकर्ताको करिब चालिस लाख रुपियाँ फिर्ता गरेको छ संस्थामा बचत गरेका तिन सय बढी बचतकर्ता मध्ये जनाले आफ्नो रकम ठगी गरेको भन्ने उजुरी गरेकोमा हालसम्म दुई जनालाई उन्चालिस लाख त्रिचालिस हजार आठ सय बचत रकम फिर्ता गरेको जनजागृति सहकारीले जनाएको छ यादले बताउनु भयो उहाँले सञ्चालक समितिका सदस्यहरूले चालिस लाख रकममा सापट लिएर बचत रकम फिर्ता गरिरहेको बताउनु भयो संस्थाले बचतकर्ताको रकम नियमित फिर्ता गर्दै आयोगले आइरहेकोले वचत कर्ताहरूको रकममा ठगी गर्ने संस्थाको कुनै नियत नरहेको र संस्थाको कारले, सञ्चालन गरी कारवाही पनि भइरहेको संस्था एमाले महाधिवेशनमा प्रविधिको प्रयोग गरेकोमा तपाईँलाई कस्तो लाग्यो यी अति राम्रो छ बे प्रविधिको समानमा यो त सामान्य नै हो से खर्चिलो तडकडक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 ट्राफिक खबर कोति बेला नानगढो बिर्ग सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मुक्लिन्द ओबिसी ना काठमाडौँ सडक खण्ड मुक्लिन्द मौली पोखरा सडक खण्ड र नानगढ प्रासी बटुवा सडक खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको भोलिको अधिकतम तापक्रम चौतिस डिग्री सेल्सियस र से न्यूनतम तापक्रम तेइस डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले छनाएको छ त्यस्तै ते भोलि दिनभर पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरी स्वप्रति भई आफ्नो खेतबालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पार्ण मौसम अर्पार्ण मौसम अर्पार्ण मौसम जुवानी द्वारा जारी गरिये को हो संबंधी जानकारी सके हम स्थानीय समाचार कंती गाँव ठावनी घटना दुर्घटना भैया चाशो का विषय कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्ना सपन पाँच तिसठी नम्बर सुन्य सपन्न मिला इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ ठेगाना हो रेडियो डट कम हवस् तर्पण सबैका लागि रेडियो अर्पण सँगै इन्टरनेट लाइनमा भएको साँचो साढे छ बजीको स्थानीय समाचार सकियो सुजिता हमाल बिता भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा